निन्द भएको छ तिमीलाई सम्झेपछि यो आँखाको निन्द भएको छ तिमीलाई सम्झेपछि सम्झिरहस्तो लाग्छ तिमीलाई सम्झेपछि यति धेरै याद आउँछौ भनेर नि साध्य छैन यति धेरै याद आउँछौ भनेर नै साध्य छैन यादले पनि सीमा नाग्छ तिमीलाई सम्झेपछि यो आँखाको निन्द भाग्छ तिमीलाई सम्झेपछि आइदेऊ सधैँभरि सम्झनामा यसै गरी आइदेऊ सधैँभरि सम्झनामा यसै गरी सपनीले फेरि डाक्छ तिमीलाई सम्झेपछि रहु जस्तो लाग्छ तिमीलाई सम्झेपछि रातसँगै तिम्रो मिठो सम्झना छ त्यसैले त रातसँगै तिम्रो मिठो सम्झना छ त्यसैले त घरिघरि प्यास जाग्छ तिमीलाई सम्झेपछि यो आँखाको निन्द भएको छ तिमीलाई सम्झेपछि रहु जस्तो लाग्छ तिमीलाई सम्झेपछि रात्रिकालीन बसाईमा माधुर्य गर्न मीठा मिठा गजलको साथमा आज पनि उपस्थित भएको छु तपाईँकै गजल साथी म विकास र प्रविधिमा साथ दिँदै हुन्छ प्राविधिक मित्र अङ्गदीले तपाईँकै कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम कार्यक्रमको सुरुवात हामी कुनै गजल संग्रहमा संग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्छौँ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 काफियामा तपाईँको पनि गजल बाँच्नुहोस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने नै छु रेडियो झापा एक सय दशमलव सात मेगा हर्सको तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया काफियालाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ डब्लु डब्लु यसै क्रममा गजलकार दिपक घिमिरेज्यूको तिमीलाई सम्झेपछि नामक गजल सङ्ग्रहमा सङ्ग्रहित सुन्दर गजलद्वारा व्यवसायको सुरुवात गरिसकेको छु अब म साङ्गीतिक गजल सुनाउनुभन्दा पहिला एउटा गजल नै वाचन गर्न जाँदैछु यो गजल अबुधाबी युएईबाट युए पूर्णजीले पठाउनु भएको उहाँको गजल यस्तो छ केही त छ उनीभित्र हराउनुको अर्थ पनि केही त छ उनी भित्र हराउनुको अर्थ पनि रत सोध्छन् सबैले मन पराउनुको अर्थ पनि महत्त्व नै फरक थियो महत्त्व नै फरक थियो दुनियाँले जे नै सोचुन् उताको मन यता बसाई सराउनुको अर्थ पनि रत सोध्छन् सबैले मन पराउनुको अर्थ पनि ओझेलिन चाहन नम एकले एकले छिटिज पारी ओझेलिन चाहन्न म एक्लै एक्लै छिटिज पारी माया गरी के हुन्छ र डराउनुको अर्थ पनि रत्त सोध्छन् सबैले मन पराउनुको अर्थ पनि भमराले फुलै चुंछन् बगैँचामा पात होइन भमराले फुलै चुंछन् बगैँचामा पात होइन बिछट्टै छ फुलले बास् छाउनुको अर्थ पनि केही त छ उनी भित्र हराउनुको अर्थ पनि सोच्दैछु म सोच्दैछु म जिन्दगी हो तिमी भए पूर्ण हुन्छ सोच्दैछु म जिन्दगी हो तिमी भए पूर्ण हुन्छ माया नै हो तिमीलाई नजिक गराउनुको अर्थ पनि केही त छ उनीभित्र हराउनुको अर्थ पनि र त सोध्छन् सबैले मन पराउनुको अर्थ पनि पूर्णजीको यो अत्यन्तै मिठो गजलपछि व्यवसायलाई अझ मिठो पार्नु यमन सुवेदीको शब्द चण्डी प्रसाद काफ्लेको सङ्गीत तथा नारायण आचार्यको स्वरमा रहेको यो सुन्दर साङ्गीतिक गजल पस्कन चाहन्छु स्वीकार जोड़ने लुखद समाचार भर खर दिल जोड़ने लुखद समाचार अचल प्रेम को राजधानी में अचल प्रेम को राजधानी मैं दिल को भर खर भर खिल जोड़ने दुखद समाचार छर खिल जुड़ने लय दुखद समाचार छुरा को हाहाकार छ यहाँ झोली बोक् हिजो सुन बेचने कोनी हिजो सुन बेचने कोनी आज फुल्क को भर खर, खर दिल जोड़ने लुखद समाचार छा भर खर, खर दिल जोड़ने लय दुखद समाचार छा अचल प्रेम को राजधानी मैथिल धन्दा हुने मैले छोदा थिमले छो धन्दा हुने त्यो धन्दा लुट त्यो धन्दा ल छुट दिने चार चार। हर खर भर खर दिल जोड़ने लय दुखर समाचार छिल जोड़ने लुखर समाचार छे को राजधानी मिल को हाकार छर्खर दिल जोड़ने ल राजधानी मन्दिरको हाकार छेमको राजधानी मन्दिरको हाकार छ अचल प्रेमको राजधानी मन्दिरको हाकार छ पेट पाल्छ देश नमस्कार गरेर पेट पाल्छ देश नमस्कार गरेर बोल्दैन मधेश नमस्कार गरेर पशुपतिको दक्षिणाले देश चल्छ पशुपतिको दक्षिणाले देश चल्छ भन्दैनन् महेश नमस्कार गरेर पेट पाल्छ देश नमस्कार गरेर गरे गरे मेरो न्यायलाई बाटो छेक्न भनेर मेरो न्यायलाई बाटो छेक्न भनेर दौडन्छ सुर्केश नमस्कार गरेर वाह मेरो न्यायलाई बाटो छेक्न भनेर दौडन्छ सुडकेश नमस्कार गरेर तिमी मेरो प्रेम हौ भन्नै लागेको थिए तिमी मेरो प्रेम हौ भन्नै लागेको थिए देखायो आदेश नमस्कार गरेर पेटपाल पाल्छ देश नमस्कार गरेर बोल्दैन मधेस नमस्कार गरेर सुनसरी इटारीका गजलकार विराट अनुपमज्यूको यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाइमा पुनः स्वागत गर्दछु विराट अनुपमजीको यो सुन्दर गजल पश्चात म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु धरमपुर पाँच मङ्गलबारे झापाका स्रष्टा सौगात भण्डारीजीको यो गजल यसरी सुरु हुन्छ लेख्नलाई सुनसान रात चाहिन्छ लेख्नलाई सुनसान रात चाहिन्छ मनभरि वेदना अनि आघात चाहिन्छ यहाँ कालो नि सेतो भने पुष्टि हुनलाई यहाँ कालो नि सेतो भने पुष्टि हुनलाई बस पक्षमा मानिसको जमात चाहिन्छ लेख्नलाई सुनसान रात चाहिन्छ बाँझो खेतमा नव धान रोप्दै थियो बाँझो खेतमा नव किसान धान रोप्दै थियो कसले भन्ने धान फल्न बर्सात चाहिन्छ बुहारी आफ्नै जात चाहिन्छ लेख्नलाई सुनसान रात चाहिन्छ मास्टर मेरो मित्र खाडीतिर लागियो, जागिर खाना या पैसाको खात चाहिन्छ मनभरि बेदना अनि आघात चाहिन्छ कति लड्ने मधेस पहाड कति लड्ने मधेस पहाड भन्दै अझै हामी कति लड्ने मधेस पहाड भन्दै अझै हामी सुल्झाउन त पक्कै पनि संवाद चाहिन्छ लेख्नलाई सुनसान रात चाहिन्छ मनभरि बेदना अनि आघात चाहिन्छ गजलकार मित्र सौगात जीको, मिठो गजल वाचन गरेर सके, अब फेरि मेरो हातमा अर्को गजल रहेको छ यो गजल झापा शिव सतासी छ मा घर भई, हाल विराटनगरमा अध्ययनरत गजलकार आस्था निरौलाजीको उहाँको गजलले यस्तो भन्छ तिमी भन्छौ भने मायाको खानी बनिदिऊला राजा बन्नु मेरो दिलको रानी बनिदिऊला तिमी भन्छौ भने मायाको खानी बनिदिउँला राजा बन्नु मेरो दिलको रानी बनिदिउँला आगो आगो भयो भने जीवन चल्दैन रे आगो आगो भयो भने जीवन चल्दैन रे आगो तिमी भयो भने पानी बनिदिउँला राजा बन्नु मेरो दिलको रानी बनिदिऊला सधैँभरि हाँसेर नै जीवन कहाँ कट्छ र सधैँभरि हाँसेर नै जीवन कहाँ कट्छ र तिमी सँगै रुन आँखाको नानी बनिदिउँला राजा बन्नु मेरो दिलको रानी बनिदेऊला सकेसम्म तिम्रो जीवनमा जुन बनेर उदाउनेछु सकेसम्म तिम्रो जीवनमा जुन बनेर उदाउनेछु नसके नि उदास रातमा बिहानी बनिदिऊला तिमी भन्छौ भने मायाको खानी बनिदेऊला राजा बन्नु मेरो दिलको रानी बनिदिउँला आस्था निरौलाजीको यो मिठो गजल वाचन गरिसके अब भने कार्यक्रम काफिया विश्रामको बेला भइसकेको छ रेडियो झापा एक सय दशमलवले गुणस्तरीय तथा पहिचान बनाउँदै गरेको पशुपति गोल्ड हाउस तपाईँको विश्वसनीय सेवामा सदाई समर्पित एक पटक समझ सदक्को सुनवाता पशुपति गोल्ड हाउस दमक एगार पशुपति मंदिर को गेट संग प्रोपराइटर योराज निरोला फोन उन्न तेईस पांच इक्सी तीन सौ छप्पन्न मोबाइल अंठानब्बे पांच बीस एक चालीस छय बत्तीस सीता ए सीता पार्टीमा जान ढिला भइसक्यो कति मेकअप मात्र गरिरहे कि अझै तयार भएको छैन एकछिन पक्नु पेर्न यो मेरो आइब्रो नै छैन कोर्दा कोर्दा गर्नुपर्छ लिपस्टिक पनि मिल्दैन दिइसके खै हेरौ ए हो त रहेछ त अब तरू मोडन, मोडन पार्लर गएर पर्मानेन्ट मेकअप गर अनि त मेकअप गर्ने झन्झट पनि हुँदैन मोडर्न ब्युटी पार्लरमा पर्मानेन्ट मेकअप के के गरिन्छ त भन्न त्यहाँ त अनुहारको चाया पोतो डन्डीफोर रिङ्कलको ट्रिटमेन्ट ओठ मिलाउने आइब्रो एक्स नयाँ प्रविधि बाट हेयर स्ट्रेट दुई वर्ष ग्यारेन्टी काथै कपाल झर्ने टुक्रिने समस्याका लागि हेयर स्पार गरिन्छ नि त्यति मात्र होइन विदेश जान चाहनेहरूका लागि स्तरीय तालिम दि मान्यता प्राप्त प्रमाण पत्र पनि दिइन्छ कुरा त राम्रै गरिस तरै सबै गर्न त महँगो हुन्छ होला नि के को महँगो हुनु नि तिनजनाको समूह बनाएर कुनै पनि सुविधा लिन अथवा पार्लर ट्रेनिङ लिन गएमा एकजनाको फ्री पो हुन्छ त प्रोपराइटर सरस्वती सुब्बा मोडर्न ब्युटी पार्लर दमक एघार शून्य तेइस पाँच एक्कासी नौ सय छ मोबाइल नम्बर अन्ठानब्बे चार छब्बिस नोट यहाँ वैदेशिक रोजगारमा जानेहरूका लागि छोटो समयमा तालिमको व्यवस्था छ साथै सरकारी मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरिन्छ ए हजुर आज म जबिकन भ्याली ट्रेडिङ कन्सर्न पुगे नि त्यसको सेवा देखेर अचम्मै परे होइन के भएर त्यस्तो हजुर पनि सबै सेवा एउटै ठाउँमा त्यहाँ त ढुङ्गा बालुवा गिटी ग्राभेल टिप्पर स्काइ बेटर जेसिबी साथै रिजर्भका लागि कार मारुति भ्यान पनि पाइदो रहेछ का त्यति मात्र हो र सिजी ब्रान्ड का सम्पूर्ण इलेक्ट्रोनिक सामान पनि पाइँदो रहेछ नि हजुर सिलिकन भ्याली ट्रेडिङ कन्सन लखनपुर एक झापा फोन सुनेतिस पाँच विनय श्रेष्ठ अन्ठानब्बे पाँच छब्बिस तिन सय से तिस शेरबहादुर श्रेष्ठ अन्ठानब्बे पाँच छब्बिस सत्तरी एक सय भइरहन्छ हाम्रो यता पसिनाको युद्ध भइरहन्छ भगवानहरू छन् भगवानहरू युद्ध भइरहन्छ हाम्रो यता पसिनाको युद्ध भइरहन्छ तिमीलाई एकहोरो हेर्ने बाधा भयो भन्दै तिमीलाई एक होरो हेर्न बाधा भयो भन्दै परेला र रेटिनाको युद्ध भइरहन्छ वा तिमीलाई एक होरो हेर्न बाधा भयो भन्दै परेला रेटिनाको युद्ध भइरहन्छ सधैँ हतियार बिनाको युद्ध भइरहन्छ हजुरबाको माया कसले बढी पाउने हजुरबाको माया कसले बढी पाउने घरमा नाति नातिनाको युद्ध भइरहन्छ सधैँ हतियार बिनाको युद्ध भइरहन्छ हाम्रो यता पसिनाको युद्ध भइरहन्छ असामका गजलकार राम अविरल विष्टजीको यो सुन्दर गजल द्वारा काफियाको यो बसाइमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो थापा एक सय दशमलव सात मेगार्जको काफियाको साथ, काफिया साथ हुनुहुन्छ राम अविरल विष्टजीको यो सुन्दर गजल पश्चात अहिले मेरो हातमा फेरि अर्को गजल रहेको छ गजलकार निराश भाइ युवराज दाहालजीको यो गजल यसरी सुरु हुन्छ आँगनीमा बसी छानोतिर ढुङ्गा हान्नेहरू आँगिमा बसी छानोतिर ढुङ्गा हान्नेहरू दक्षिणमा अझै सिमानाको पिल्लर तान्नेहरू कहिलेसम्म अर्काकै गुलाम हुने नेपाल अझ कहिलेसम्म अर्काकै गुलाम हुने नेपाल अझ आधा नेपाल चाहिँ छिमेकी भारतकै ठान्नेहरू दक्षिणमा अझै सिमानाको पिल्लर तान्नेहरू के कस्तो लेखियो बल्ल आएको संविधानमा के कस्तो लेखियो बल्ला आएको संविधानमा बताऊ के लेखिएन संविधान नमान्नेहरू दक्षिणमा अझै सिमानाको पिल्लर तान्नेहरू चोक चोक धर्ना बस्ने जुलुस निकाल्नेलाई चोक चोक धर्ना बस्ने जुलुस निकाल्नेलाई सोध्छु के पायो सडकमा आगो बाल्नेहरू आगनीमा बसी छानोतिर ढुङ्गा हान्नेहरू दक्षिणमा अझै सिमानाको पिल्लर तान्नेहरू हाल कतारमा रहनुभएका तोगा सेचार झापाका गजलकार निराश भाइ युवराज दाहालजीको यो मिठो तथा बेचिलो गजलपछि फेरि म अर्को गजल तजल रहेको छ गजलकार मानन्द रीजीको गजल यसरी सुरु हुन्छ पाक्न छाडियो चुलोमा भोक सँगै रोयो भात पाक्न छाडियो चुलोमा भोकसँगै रोयो भात अबोधी नानी सँगै भोक भोकै रात पाक्न छाडियो चुलोमा भोकसँगै रोयो भात अबोधी नानीसँगै भोक भोकै मर्यो रात देखावटी माया दर्सायो यो कस्तो स्वार्थी रहेछ देखावटी माया दर्सायो यो कस्तो स्वार्थी रहेछ पत्थर रहेछ दिला आफ्नै दाजुले गर्यो घात अबोधी नानीसँगै भोक भोकै मर्यो रात सारा पालुवा मर्दैछ विचार भएन मालिक सारा पालुवा मर्दैछ विचार भएन मालिक मोतीका दाना टप टप आँसु झार्दै रोयो पात पाक्न छोड्यो चुलोमा भोक सँगै रोयो भात जति जति गर्व गर्यो तल तल झर्न थाल्यो जति जति गर्व गर्यो तल झर्न थाल्यो सुन्दर इतिहास लेख्ने बहादुरी त्यो हात अबोधी नानी सँगै भोक भोकै मर्यो रात भगवान ठानेको थिए भगवान ठानेको थिएन रहेछ राक्षस रहेछ भगवान् ठानेको थिए होइन रहेछ राक्षस रहेछ आज आफ्नै आफन्तले मोदीलाई छाडियो साथ पाक्न छाडियो चुलोमा भोक सँगै रोयो भात अवोधी नानी सँगै भोक भोके मर्यो रात गजलकार मानन्द रबाकीजीको यो सुन्दर गजल थियो जुन गजलले अहिलेको वर्तमान परिस्थितिलाई प्रष्ट रूपमा चित्रण गरेको छ अब कार्यक्रममा एउटा साङ्गीतिक गजल पस्कने बेला भएको छ माधव प्रसाद ढकालको शब्द गैरे सुरेशको सङ्गीत तथा दीपक लिम्बुको स्वरमा रहेको यो मिठो गजल स्वीकार्नुहोला चर्चा चल सौ तिम्रो मेरो संबंध चर्चा चलता चल देव दुनिया को कमये हो दुनिया को कम हो जी चल चल दे तिम्रो मेरे संबंध चर्चा चलता चल देव तिम्रो मेरोध को चर्चा चल् चल देव दुनिया को कम हो दुनिया को कम हो जी चल्न जल्ला देव तिम्रो मेरे संबंध को चर्चा चल् चल दे चल छी गड़ा वंशामाया हम चर्चा जती चल छा वंछा माया हम चर्चा जती चल छी गड़ा वंछामाया हम चर्चा जती चल छी कढ़ा बन मया हमला प्रिय भू पल देव भैला हु प्रिय भूल फल देऊ दुनिया को कमय हो दुनिया को कमये हो जी जल्द जल्ला देव तिम्रो मेरो संबंध को दर्चा चल चर्चा चल दे माया गर्म गल गलती होना के वो सब ले था पाए मया गलती भो सब ने ए मया गलती भू सब लेया के भो सब ने पाए नमू न हो हम मया हजारो में बल नमूना हो हम्रो माया हजारो में मा बल देव दुनिया को पमै ये हो दुनिया को पमय हो जी चल जल्देव तिंद्रो मेरे संबंध को चर्चा चल्छा चल्छा चल चल दे आज समयले यस्तो बयान दिएको छ आज समयले यस्तो बयान दिएको छ बुखिया चाको पनि अस्मिता लुटिएको छ डाक्टरहरू सहरमा बिरामी खोज्दैछन् डाक्टरहरू सहरमा बिरामी खोज्दैछन् विकट गाउँमा महामारी फैलिएको छ आज समयले यस्तो बयान दिएको छ धर्मको व्यापार गर्न बाइबल र कुरान धर्मको व्यापार गर्न बाइबल र कुरान यी व्यापारिक त राजुमा जोखिएको छ बुख्याचाको पनि अस्मिता लुटिएको छ बोत्तल रित्ताएको कथा धेरै सुनियो बोत्तल भन्दा बढी आफै रित्तिएको छ आज समयले यस्तो बयान दिएको छ हुलाकी दाइले गजल सुनाउँदै भनिदिनु पुलाकी दाईले गजल सुनाउँदै भनिदिनु परदेशीले उसलाई धेरै नै सम्झिएको छ आज समयले यस्तो बयान दिएको छ चा, बुख्या चाको पनि अस्मिता लुटिएको छ गजलकार निश्चल दाहालदेश निश्चल परदेशी भनेर चिन्थ्यौं उहाँको यो सुन्दर गजलद्वारा काफियाको यो बसाईमा पुनः स्वागत गर्दछु अब मेरो हातमा कुबेर मृदुल आङ्बोजीको गजल रहेको छ उहाँको गजल यस्तो छ म झुपडीको रुवाई तिमी महल कि कविता म झुपडीको रुवाई तिमी महल कविता म अधेरीको गजल तिमी प्रज्वल कि कविता यो जिन्दगीले मलाई सधैँ अनौठो तुल्यायो यो जिन्दगीले मलाई सधैँ अनौठो तुल्यायो म बेमौसोमी बर्साद तिमी गङ्गा की कविता म अधेरीको गजल तिमी प्रज्वल कि कविता फैसला कि यो सम्बन्ध छेदन हुन्छ जीवनको फैसला जीवन म बिछोडको कागज तिमी आचल कि कविता म अधेरीको गजल तिमी प्रज्वल कि कविता हो तो पछि तोचलान् झुटो पिरती थिएन ओ हो पछुतोमा सोचला थिएन म जिन्दगीको विकार तिमी कविता, म किताई तिमी महल किताका गजलकार मित्र कुबेर मृदुल आङ्गोजीको यो सुन्दर गजल थियो कुबेरजीको यो सुन्दर गजल पश्चात मेरो हातमा फेरि अर्को गजल छ गजलकार कुशल चमलगाई गाउँलेजीको यो गजल यसरी सुरु हुन्छ मैले शराब चाखेको छु दोस्ती टुटेपछि मैले शराब चाखेको छु दोस्ती टुटेपछि यो नसामानै मिलेको छु दोस्ती टुटेपछि झस्किँदैछ पल पल सँगै बितेका कुरा झस्किँदैछ पल पल सँगै बितेका कुरा अनि यादमै डुबेको छु दोस्ती टुटेपछि यो नसामानै मिलेको छु दोस्ती टुटेपछि हामी टाढा हुँदा पनि सपनीमा भेट थियौँ हामी टाढा हुँदा पनि सपनीमा भेट्थ्यौँ हिजो रातभर जागेको छु दोस्ती टुटेपछि मैले श्राप चाखेको छु दोस्ती टुटेपछि हो हिजो कहिले अलग नहुने बाचा थियो हो हिजो कहिले अलग नहुने बाछा थियो आज एक्लै परेको छु दोस्ती टुटेपछि मैले श्राप चाखेको छु दोस्ती टुटेपछि यो नसामानै मिलेको छु दोस्ती टुटेपछि रम्पुर पाँच सङ्गमचोक झापाका गजलकार कुशल चमलगाई गाउँलेजीको यो मीठो गजल पाचन गरेर सुनाइसके औ भने कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा छोडेर कतै नजानुहोला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 दमक बस पार्कदेखि उत्तरपट्टि थानादेखि सिधै पूर्व रेडियो झापा भएको तेस्रो तलामा छ पख तिमी त्यहाँ जाँदा चुकिन पनि सक्छौ उक्त भवनको पछाडि पछि एउटा सिँढी रहेको छ त्यो सिँढीबाट सिधै तिमी तेस्रो तलामा गयो भने च्याक्कै सहारा डेन्टल हस्पिटलमा पुग्छौ अनि त्यहाँको सम्पर्क नम्बर छैन सम्पर्क नम्बर पनि देऊ न छ नि टिपट शून्य अनि मोबाइल नम्बर अन्ठानब्बे नोट बच्चाहरू नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस फ्री गरिन्छ आज यस्तो दिनु भएन है मलाई थाहा थियो यसै भन्छ उता हेर त मैले अघि नै ल्याइदिई सकेको छु त आहा कति राम्रो साडी बिहामा पनि यति राम्रो साडी त थिएन कहाँबाट ल्याइदिनु भयो कहाँबाट हुनुहोस् हजुर पशुपति साडी सेन्टर हाम्रा उपलब्ध सेवाहरू फ्रेन्स सिफन साडी इन्डियन साडी इन्डियन साडी साथै ले कुर्था सलवारमा मटक्कली अनारकली फेन्सी तथा बुटिक कुर्ता सलवारेडी तथा बुटिक ब्लाउज केटा केटीहरूका लागि लेह्गा चुन्नी सेरवानी ढाकाको दौरा सुरुवात मटक्कली अनारकली याद रहोस् वृतामनमा सत्ताइस वर्षको सफलता अब दमकमा पनि सिलगढी र जोगमुनी सस्तो मूल्यमा होलसेल मूल्यमा कुद्रा बिक्री ग्राहक डिजाइन को अर्डर करना सकने साथ ही सिलाई को, पनी को। जानकारी का पशुपति साड़ी सेंटर दमकह थाना रोड मार्केट संचालक अनिल बिहानी मोबाइल अंठानब्बे दुई चार शून्य शून्य चौरात्तर चौवन्न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 पिउने एक थोपा छैन जल चाहियो सरकार पिउने एक थोपा छैन जल चाहियो सरकार मेरो खेती बाजो भयो मल चाहियो सरकार खुम्ची रह्यो मेरो देश पेलियो धेरै छिमेकीले खुम्ची रह्यो मेरो देश पेलियो धेरै छिमेकीले फिर्ता पाउना दस गजा पहल चाहियो सरकार मेरो खेती बाँझो भयो मल चाहियो सरकार हस्तक्षेप गर अब लुटे व्यापारीले जनता हस्तक्षेप गर अब लुटे व्यापारीले जनता तिम्रो आफ्नै स्वामित्वको पसल चाहियो सरकार मेरो खेती बाँझो भयो मल चाहियो सरकार विदेशीको गुलामी गर्न बाध्य नबनाऊ विन्ती विदेशीको गुलामी गर्न बाध्य नबनाऊ विन्ती यही बसी पसिना पोख्ने स्थल चाहियो सरकार पिउने एक थोपा छैन जल चाहियो सरकार यो बाटो मेरो नि हो नहि भन्ने को हो यो बाटो मेरो निहो नहि भन्ने को हो कब्जा सडक खुलाउन दलबल चाहियो सरकार मेरो खेती बाजो भयो मल चाहियो सरकार धनी गरी बीचको खाडल धनी गरी बीचको खाडल बढ्दै गयो झन् धनी गरी बीचको खाडल बढ्दै गयो झन् आर्थिक क्रान्ति गर फेर बदल चाहियो सरकार त्यो एक थोपा छैन जल चाहियो सरकार गर्छु भन्छौ वर्षौ भयो कुरी बस्यौ जनता गर्छु भन्छौ वर्षौ भयो कुरी बस्यो जनता विकास गर्नेकल चाहियो सरकार पिउने एक थोपा छैन जल चाहियो बाँझो भयो मन चाहियो सरकार सुडाल आठ भक्तपुरका गजलका नवीन नेपालजीको गजल यो अत्यन्तै सुन्दर गजलद्वारा यो बसाइलाई पुनः अगाडि बढाउन चाहन्छु साँच्चै नै अत्यन्तै यथार्थपर गजल थियो उहाँको तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा तपाईँकै कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा चोरभरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ अब हामी काफियाको अन्तिम चरणतिर आइपुगेका छौँ हामीसँग अब एउटा तपाईँकै गजल र अर्को कसैले गजल रहेको छ मोरङ पछाडि शनिश्चर्य गर् हाल दमकमा अध्ययनरत गजलकार प्रतिमा गुरुङको यो गजल यसरी राज बेग्लै बेग्लै यो सहरको भिडभित्र राज बेगले बेग्लै कोही बेच्ने कोही बिक्ने कामकाज बेगले बेग्लै नीति लाइ राज गर्ने राजनीतिहरू नीति लाइने राज गर्ने राजनीतिहरू षड्यन्त्रको अर्को नाम जालसाज बेग्ला बेग्लै कोही बेच्ने कोही बिक्ने कामकाज बेग्ला बेग्लै को को अल्लाह कोही माग्ने धनी गरीब सराबरी समाज बेग्ला बेग्लै यो सहरको भिड भित्र राज बेग्ला बेग्लै आधा हिस्सा जहिले पनि आधा भागको पर्खाइमा आधा हिस्सा जहिले पनि आधा भागको पर्खाइमा सबै गर्छन् हकको कुरा आवाज बेग्लै बेग्लै धनी गरीब सराबरी समाज बेग्ला बेग्लै ओहो साँचे आफन्तको ओहो साँचे आफन्तको भरुन्न हुन्न भन्छन् लुट्ने लक्ष्य सबको एउटै अन्दाज बेग्लै बेगले यो सहरको भिडभित्र राज बेग्लै बेग्लै कोही बेच्ने कोही बिग्ने कामकाज बेग्ला बेग्लै प्रतिमा गुरुङजीको यो मिठो गजल वाचन गरेर सुनाइसके हामी आजको बसाइको अन्तिमतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार बिनत बजगाई विवासज्यूको म भित्रको मान्छे नामक गजल सङ्ग्रहमा सङ्ग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल ऊ केही बोल्दैन मनमा पिर भएर होला या त उसको स्वभावै गम्भीर भएर होला ऊ केही बोल्दैन मनमा पीर भएर होला या त उसको स्वभाव गम्भीर भएर होला ऊ जस्तो दुखमा भगवान पुज्दैन ऊ जस्तो सुखे दुखमा भगवान पुज्दैन सायद उसको मनभित्रै मन्दिर भएर होला या त उसको स्वभाव गम्भीर भएर होला नेपाल भुटान दाजुभाइ सबै यसो भन्छन् नेपाल भुटान दाजुभाइ सबै यसै भन्छन् सायद यहाँ शरणार्थी शिविर भएर होला या त उसको स्वभाव गम्भीर भएर होला मेरो झुप्रो ढल्लाहल बढिरहेछ मेरो झुप्रो ढल्दा उसको महल बढिरहेछ सायद उसको सरकारी जागीर भएर होला वा मेरो झुप्रो ढल्दा उसको महल बढिरहेछ सायद उसको सरकारी जागिर भएर होला उनी जहाँ जान्छन् त्यही तहल्का मचिन्छ उनी जहाँ जान्छिन, त्यही तहलका मचिन्छ, सायद उनको मिलेको शरीर भएर होला ऊ केही बोल्दैन मनमा पीर भएर होला या त उसको स्वभावै गम्भीर भएर अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई तथा हामीलाई आफ्ना मिठा मिठा गजल पठाएर साथ दिनुहुने र वाचन गर्ने अनुमति दिनुहुने सम्पूर्ण स्रष्टहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ केएफआईवाई हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वान जिरो जिरो वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइमलाइन वा म्यासेज बक्समा पठाउनुभयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अथवा हाम्रो एफएमको पेज लाइक गरेर त्यहाँ पनि आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ अर्को हप्ता यही समयमा भेट्ने बाजा गर्दै मधु शास्रुको शब्द सन्तोष श्रेष्ठको सङ्गीत तथा निशा देशहरूको स्वरमा रहेको यो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् प्राविधिक अङ्गत र मलाई तपाईँहरूको साथ शुभ रह Thank you.